चितौन को बारहमुटी घटना को एघार वर्ष पूरा अज्याय नीड़ित को गुनासो <स्टारीण गासे> राष्ट्रीय सहमति को सरकार गठन विषय में ओली रचंडवी छलफल कांग्रेस जम्मा गरेको रकम महिलेको ने जबी बाढ़े देवबा को आरोप भारतमा बसले कारलाई ठक्कर दिदा सत्र जनाको मृत्यु तेत्तिस घाइते विद्रोही संगठन बोको हरामको आक्रमणमा परि नाइजरमा बत्तीस जना सुरक्षा कर्मीको मृत्यु र खुटाङमा सम्पन्न अन्तर्राष्ट्रिय करायते प्रतियोगिताको पहिलो उपाधि सशस्त्र प्रहरीलाई मोडुलेसनको बयानब्बे दशमलव दुई मेघहाँ र इन्टरनेट अनलाइनमा रेडियोपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रतीक्षा चितौनमा मा, माडीको बाँदर मुडे खुलामा विद्युतीय धरापमा परि उन्चालिस जनाको ज्यान गएको भएको छ ज्यान गएको भएको 11 वर्ष पुगेको छ घटनामा पीड़ितले आफूहरूले अझै पनि न्याय नपाएको भन्दै राहत नभई न्याय चाहिएको बताएका छन् दुई हजार साल जेठ तेइस गते न एक खीस पैतालिस नम्बरको सार्वजनिक बसमा तत्कालीन नेकपा माओवादीले बम विस्फोट गराउँदा बहत्तर जना घाइते भएका थिए अहिलेसम्म पनि राहतको नाममा न्यायालय ओझेलमा पार्न खोजिएको बताउँदै पीड़ितहरूले राहत नभई न्याय चाहिएको बताएका छन् घटनाका पीड़ितहरूलाई न्याय दिन बनेको सत्यनिरूपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयमा पीड़ितले सामूहिक उजुरी दर्ता गरेका छन् जिल्लामा उजुरी दिँदा असुरक्षा हुने भन्दै सन्ताउन्न जना पीड़ितले गएको छ जेठमा आयोगले केन्द्रीय कार्यालयमा उजुरी दर्ता गराएको बाह्र मुडे घटना पीड़ित संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले जानकारी दिनुभएको छ प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ प्रधानमन्त्री निवास बल्वाटवारमा भएको भेटमा उहाँहरूबीच सरकारमा क... काम कारवाही नेकपा एमाले र तत्कालीन एमाओवादी बीच भएको नौबुदे सहमति राष्ट्रिय सहमतिको सरकार गठन लगायत विषयमा छलफल भएको छ एमाले स्थायी समितिको बैठकमा राष्ट्रिय समितिको सरकार गठनका विषयमा छलफल शुरू भएको सन्दर्भमा प्रधानमन्त्री ओली र अध्यक्ष दहालबीच यसबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ प्रचण्डले बजेटपछि सरकारको नेतृत्व आफूले गर्ने भनेर भद्र, भद्र सहमति गरेको दावी गर्दै आउनुभएको छ तर प्रधानमन्त्री ओली सहित उहाँको दल एमाले ले भने त्यस्तो सहमति नभएको दावी गर्दै आएको छ पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देववाले नेपाली कांग्रेसले कर संकलन र संकलन गरी विदेशी सहयोग जुटाएर रा राज्य कोषमा जम्मा गरेको रकम अहिलेको सरकारले जथाभावी बाढ्न लागेको आरोप लगाउनु भएको छ अहिले सत्तामा रहेका दलहरूले आन्तरिक स्रोत परिचालन गरी आमदानी गर्न नसक्ने र उनीहरूलाई विदेश पनि नपठाउने अवस्था रहेको दावी पनि देउएको छ आइतबार नेपाल नेपाली कांग्रेस कास्कीको कार्यालयमा जम्मा भएका कार्यकर्तालाई सम्बोधन गर्दै काँग्रेस सभापति देवबाले बजेट मार्फत नै आफ्ना कार्यकर्तालाई सरकारले बजेट बाँड्न लागेको आरोप समेत लगाउनु भएको छ प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले बजेट भाषण पछि सरकार छाड्ने भद्र सहमति वा तीन बुधे कुनै सहमति नभएको दावी गर्नुभएको छ नेकपा माओवादी नेक केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उहाँको दलले बजेटपछि अहिलेको सरकार छाड्ने भद्र सहमति गरेको दावी गर्दै आउनु भएको छ तर प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले भने ट्विटरमा भद्र समिति र तीन बुधे सहमति भएको भन्नेहरूले त्यो दिन प्रधानमन्त्रीले भनेको तीन बुधा भूल्नु भएको छैन होला भन्दै प्रधानमन्त्रीको भनाइपछि नौ बुधे सहमति भएको दावी गर्नुभएको छ <स्याग> नेकपा एमालेको स्थायी समिति बैठक आइतबार पनि बस्दैछ शनिबारदेखि शुरू भएको बैठकमा पार्टीभित्रको आन्तरिक विवाद र समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल केन्द्रित छ समसामयिक राजनैतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका दलभित्रको आन्तरिक विषय केन्द्रीय समितिको निर्णयअनुसार प्रदेश समिति गठन पार्टीका केन्द्रीय निकायले सल्लाहकार परिषद मनोनयन तथा व्यवस्थापिका संसद प्रस्तुत नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका निमित्त द दलले लिनुपर्ने रणनीतिबारे छलफल भइरहेको एमाले जनाएको छ सा। प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकार परिवर्तनको विषय पठाइरहेको र यसबारे दलभित्रबाट पनि मतमतान्तर देखिएकाले स्थायी समिति मार्फत टुङ्गो लगाउन प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा बोलाउनु भएको हो शनिबारको बैठकले राष्ट्रिय सहमतिका लागि अरु दलहरुलाई आह्वान गरेको छ आइतबारको बैठक दिउँसो चार बजे प्रधानमन्त्री निवास बालटारमा बस्ने एमाले जनाएको छ विश्व वातावरण दिवस आज पनि विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ जीव जु हाम्रो वातावरण र वन संरक्षण गरौं लगाई सम्पूर्ण तन मन र धन भन्ने नाराका साथ सरकारी र गैर सरकारी संस्थाले विभिन्न कार्यक्रम गर्दैछन् डड़ेलधुरामा पनि विविध कार्यक्रमहरू भइरहेका छन् विश्व वातावरण दिवसका अवसरमा अमरगढ़ी नगरपालिकाको आयोजनामा आज उग्रतारा क्षेत्र परिसरमा वृक्षारोपण पर गरिएको हो प्रमुख जिल्ला अधिकारी सहितको टोलीले विभिन्न बिरूवा रोपिएको अमरगढ़ी नगरपालिकाका कार्यकारी अधिकृत मातृका प्रसाद भट्टराईले जानकारी संयुक्त राष्ट्रको आह्वानमा सन् उन्नाइस सय तिहत्तर जून पाँच तारीकदेखि वातावरण दिवस मनाउन शुरू गरिएको हो विश्व वातावरण दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भावी पुस्ताका लागि वन्यजन्तु स्वच्छ स्वस्थकर तथा मनोरम वातावरण जीवनको पर्याय वनलाई संरक्षण र सम्वर्धन गर्न आवश्यक रहेको बताउनु छ डढीधुराको अलिताल गाविसमा रेबिस भ्याक्सिन नपाएर आज एकजना महिलाको मृत्यु भएको छ गत महिना स्यालले टोकेको अलिताल गाविस दुई पर्सेराउलकी उन्साठी वर्षीय महिला गोपाविष्टको भ्याक्सिन नपाएर उपचार हुन नसकेपछि मृत्यु भएको हो उपचारका लागि स्थानीय अलिताल स्वास्थ्य चौकी जोगबुढा अस्पताल तथा सेती अञ्चल अस्पताल धनगढी पुगे पनि उपचार नभएपछि घरमै मृत्यु भएको आफन्तले जनाएका छन् संविधान सभाले जारी गरेको संविधानको कार्यान्वयन तथा छिमेकी संघको सम्बन्ध सुधारका विषयमा असार आठ र नौ गते काठमाण्डुमा सर्वपक्षीय सम्मेलन हुने भएको छ नेकपा एमालेका पुराना नेता मोहन चन्द्र अधि संयोजकत्वमा सबै राजनैतिक दलका नेता सहभागी रहेको मुक्ति मोर्चा नेपाल नामक संस्थाले सम्मेलनको आयोजना गर्न लागेको हो मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी र भारतीय जनता पार्टीका वरिष्ठ नेता भगत सिंह कोसियारी पनि सम्मेलनमा सहभागी हुने भएका छन् नेपालका प्रमुख दलका नेता मानवाधिकारवादी र नागरिक समाजका प्रतिनिधिहरूको पनि सम्मेलनमा सहभागिता रहने पूर्व सांसद रामजीवन सिंहले राजस्वलाई जानकारी दिनुभएको छ भारतको मुम्बई पुणे सड़क खण्डमा बसको बसले कारलाई ठक्कर दिदा सत्र जनाको मृत्यु भएको छ तेत्तिसजना घाइते भएका छन् यो घटना आज बिहान करिब तीन बजेतिर नारायणगढ नजिक भएको हो प्रहरीका अनुसार पुणेबाट मुम्बईतर्फ गइरहेको एक मारूति कारको टायर पंक्चर भयो कारमा सवार यात्रुहरूले मुद्दाका लागि मदतका लागि पछाडिबाट आइरहेको अर्को कारलाई रोके यात्रुले कारको टायर फेर्ने बेला सातारा बाट मुम्बईतर्फ गइरहेको लग्जरी बसले दुवै कारलाई पछाडिबाट ठक्कर दियो बस र कार सडकबाट करिब बीस फुट तल खाडोमा खसे दुर्घटनामा छ महिनाको बच्चा दस महिला र छ पुरूष गरी सत्रजनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् घाइतेहरूलाई एमजीजिएम अस्पतालमा भर्ना गरिएको छ विद्रोही संगठन बोकोहरमले आक्रमणमा परि नाइजरमा बत्तीसजना सुरक्षाकर्मीको ज्यान गएको छ बोकोहरामले नाइजेरियासँग सीमा जोडिएको नाइजरको दक्षिण पूर्वी बजार बोसोमा आक्रमण गरेको हो आक्रमणमा परि ज्यान जानेमा नाइजरका तीस र नाइजेरियाका दुईजना सुरक्षाकर्मी रहेको नाइजरको रक्षा मन्त्रालयले जनाएको छ गएको वर्षको अप्रेलमा चौरात्तर जनाको ज्यान जाने गरी भएको आक्रमण पछिको यो नाइजरमा भएको सबैभन्दा ठूलो आक्रमण हो क्यान्सरको उपचार व्यक्तिपिछे फरक तरिकाले गर्नुपर्ने अवस्था आएको डाक्टरले बताएका छन् एउटै खालको क्यान्सरको उपचार र औषधि पनि व्यक्तिपिच्छे फरक तरिकाले गर्नुपर्ने अवस्था देखिएकाले क्यान्सरको उपचार पद्धति अब नयाँ युगमा प्रवेश गरेको डाक्टरको भनाइ छ अमेरिकी सोसाइटी अफ क्लि क्लिनिकल अन्कोलेजीको वार्षिक बैठकमा सहभागी डाक्टरले एउटै औषधिको प्रभावकारिता बिरामी अनुसार फरक देखिने गरेको बताएका छन् यसले गर्दा बिरामीको अवस्था हेरेर एउटै खालको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि मात्रा वा उपचार पद्धति नै फरक गर्नुपर्ने देखिएको छ खोटाङमा सम्पन्न प्रथम खोटाङ हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको पहिलो उपाधि सशस्त्र प्रहरीले जितेको छ माटी कुरे खेल मैदानमा नेपाल सितोरियो कराते संघ खोटाङले आयोजना गरेको प्रतियोगितामा सात स्वर्ण र दुई रजतसहित सशस्त्र पहिलो भएको चार स्वर्ण र चार स्वर्ण दुई रजत र तीन काश्यसहित त्रिभुवन आर्मी क्लब दोस्रो भएको छ भने 3, स्वर्ण र एघार काश्यसहित भूटान तेस्रो भएको छ सत्र स्वर्ण सत्र रजत र चौतिस कास्क्य पदका लागि प्रतिस्पर्धा गराएको थियो यो सँगै दिउँसो तीन बजीको युनिटी खबर सकिएको छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः पठाउ चितौनको बहादर मूर्य घटनाको एघार वर्ष पुरा अझै न्याय नपाएको पीड़ितको गुनासो <सथी> राष्ट्रिय सहमतिको सरकार गठन विषयमा ओली र प्रचण्ड वि छलफल काँग्रेसले जम्मा गरेको रकम अहिलेको सरकारले जथाभावी बाँडेको देउबाको आरोप <सथी> भारतमा बस्ने कालाई ठकरी दिँदा सत्र जनाको मृत्यु तेर्तीस घाइते विद्रोही संगठन बोको आक्रमणमा परि नाइजरमा बत्तीस जना सुरक्षाकर्मीको मृत्यु र खोटाङमा सम्पन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको पहिलो उपाधि सशस्त्र <ग्णागा> प्रहरीलाई हौस् त समाचार सर्वर गर्नुभएकोमा तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद प्राविधिक सहयोगी प्रकाशलाई धेरै धेरै धन्यवाद भन्दै खबर बुलेटिनबाट मलाई पनि विदा दिनुहोस् नमस्कार